नमस्कार टन भएको चितवनमा ट्राफिक नियम उल्लंघनका घटना वृद्धि भएपछि ट्राफिक प्रहरले आफूदेखि विशेष अभियान शुरू गरेको छ अभियानको पहिलो दिन आज रत्नगरमा छड्किए चेक जाँच गरिएको छ चेक जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने सतहत्तर जना मोटरसाइकल चालक का कार्यवाहीमा परेका छन् जसमध्ये तीसजनालाई स्पोटमय कार्यवाही गरिएको र सत्तालिसजना सवारी चालकको लाइसेन्स नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरीकाली चिटोनका प्रमुख प्रहरी निरीक्षक रमेश राज भयो भेटवालले जानकारी दिनुभयो कार्यवाहीमा परेका तीसजनाबाट दश हजार राजस्व संकलन गरिएको उहाँले बताउनुभयो नियन्त्रणमा लिइएको लाइसेन्सका सम्बन्धित चालकलाई न्यूनतम दुई सयदेखि एक हजारसम्म जरिवान गराइने प्रहरी निरीक्षक भेटवालले बताउनुभयो साथै कागज पत्र नभएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ बिना हेलमेट सुवारी भित्ता नलगाउने बेलबुक नबोक्ने लाइसेन्सको मिति सकिएकाहरूलाई कार्यवाही गरिएको उहाँले बताउनुभयो पूर्वी चितौरमा ट्राफिक प्रहरीको जनशक्ति कम भएपछि भरतूलबाट जनशक्ति ल्याएर चेक गरिएको ट्राफिक प्रमुख नेतवालको भनाइ छ ट्राफिक नहुँदा ट्राफिक प्रहरी ने प्रहरीले नेपाल प्रहरीको सहयोगमा चेक गर्ने गरेको छ अभियान अन्तर्गत क्षमताभन्दा बढ़ी विद्यार्थी बोक्ने स्कूल बसपाई समेत कार्यवाहीको दायरामा ल्याउने तयारी ट्राफिक प्रहरीको बसहरूमा क्षमताभन्दा बढ़ी विद्यार्थी बोकेको पाइएपछि उनीहरूप्रति पनि निगरानी बढ़ाउन थालिएको प्रहरी निरीक्षक भेटवालले बताउनुभयो भरतपुर र नारीगढ़ क्षेत्रमा भन्दापूर बीचितोनमा बढ़ी नियम उल्लंघन भएको पाइएको र यो अभियानलाई निरन्तरता दिने ट्राफिक गार्डीले जनाएको छ अभियानले निरन्तरता नपाउने र सुवारी चालकमा जनचेतना हुँदा हुँदै पनि अचिर गर्ने बानीका कारण जति नै चेकजाँच गरिए पनि यस्ता क्रियाकलाप सूची जस्तो न्यूनीकरण हुन नसकेको नेटवालले बताउनुभयो केही समय अघिदेखि ट्राफिक प्रहरीकालयले जिल्लामा बढ़ी सक्रियता देखाएको छ <funded kullal theatre> मौसममा आएको परिवर्तनले गर्दा पछिल्ला दिनहरूमा चितवनका अस्पतालहरूमा बाहिरल ज्वरोका बिरामीहरू बढ़ेका छन् सरकारी अस्पताल भरतपुर अस्पताल लगायत जिल्लाका विभिन्न अस्पतालमा मौसम परिवर्तनमा देखा पर्ने रोगका बिरामीको संख्या बढ़ेका हुन् भाइरलका बिरामी बढ़े पनि गम्भीर प्रकृतिका कम विरामी भएकाले खासै चिन्तित हुनुपर्ने अवस्था भने नरहेको चिकित्सकहरूले बताएका छन् जिल्लाका विभिन्न अस्पताल भरतपुर सरकारी अस्पतालमा बिरामीको चाप दैनिक बढ़िरहेको छ अस्पताल आउने बिरामीहरू मध्ये एक त्यहाँ बिरामीहरू भाइरल ज्वरो भएको भरतपुर अस्पतालका फिजिसियन डा भोषरा अधिकारीले जानकारी दिनुभयो पछिल्ला दिनमा करिब दैनिक एक सय पचहत्तर जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामीहरू आउने गरेको बताउनुभयो गम्भीर प्रकृतिका बिरामी कम तर त्रास फैलाउन खालको संक्रमण बढ़िए देखिएको डाक्टर अधिकारीको भनाइ छ टाउको दुख्ने हाड़ चोर्ने दुख्ने स्वरो आउने भाइरलको लक्षण भएकाले यसबाट बस्न स्वयं आफै नै सचेत हुनुपर्ने डाक्टर अधिकारीको सुझाव छ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले भाइरल ज्वरोका विरामीहरूको संख्या बढ़न थालेपछि आम मानिसलाई सचेतना अप्नाउन आग्रह गरेको छ विभिन्न माध्यमबाट बस्ने उपायबारे सार्वजनिक सूचनाहरू जारी गरिएको जनस्वास्थ्य कार्यालयका अध्यक्ष कन्ट्रोल निरीक्षक राम केसीले बताउनुभयो चितवनमा चाप बन्नु कारण आम मानिस सचेत भएकै कारण रहेको भरतपुर नगरपालिका तीन वर्षको अभियानपछि आज साक्षर नगरपालिका घोषणा भएको छ साक्षरता कक्षा संसालनमै ढिलाइ भएपछि नगरपालिकाका साक्षर घोषणामा ढिलाइ भएको हो साक्षरता कक्षबाट पाँच हजार एक सय एघार सुना निरक्षरलाई साक्षर बनाइएको हो नेपाल सरकारले पन्ध्र वर्षदेखि साठी वर्षसम्मका व्यक्ति साक्षर बने साक्षर क्षेत्र घोषणा गर्ने प्रावधान छ भरतपुर नगरपालिका कार्यकारी अधि नारायण प्रसाद सापकोटाले नगर क्षेत्रको का साक्षरता प्रतिशत अन्ठानब्बे दशमलव अठार प्रतिशत रहेको बताउनुभयो वहाँले नगरपालिकालाई सामाजिक विकासको मूल प्रभावमा लैजान स्वाक्षर अभियानले सहयोग पुग्ने बताउनुभयो शहरी क्षेत्रमा बढ़ी अस्थायी बसोबास तथा बसाईसराईको प्रभावले नगर क्षेत्रलाई समयमित स्वाक्षर घोषणा गर्न नसकिएको नगरपालिकाले जनाएको छ क्षेत्रीय प्रशासक शंकर प्रसाद कोडलाले साक्ष प्रतिशत जति उत्सव बन्छ त्यति नै विकासमा जन सहभागितामा पनि वृद्धि हुने बताउनुभयो नवशात्र एक्कासी वर्षीय गंगा माया सापकोटाले उमेरमै पर्न नपाए पनि बुढेसकालमा अक्षर चिन्ह पाउँदा खुशी लागेको बताउनुभयो उहाँले शिक्षाबाट वंचित बन्ने वातावरणको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो नगरपालिकालाई साक्षर घोषणा गर्नु पूर्व जिल्ला प्रहरीकालले अगाडिबाट भएको रयाली चौविस कोटी हुँदै गरपालिका पुगेको थियो चितवनलाई अघिल्लो आर्थिक वर्षको अन्तिममा साक्षर जिल्ला घोषणा गर्ने भने पनि चितवनलाई पुनः साक्षर बनाउन चुनौती कायमे छ देशमा नै पहिलो गाविस घोषणा गरिएको चितवन अझै साक्षर जिल्ला बन्न सकेको छैन चितवनमा अब शक्तिको रिक्दी काउले गाविस मात्रै स्वाक्षर घोषणा गर्न बाँकी छ साक्षरता कक्षा ढिलो गरी संचालन भएको र वर्षाको समय भएकाले पनि साक्षर घोषणा गर्न समस्या भएको जिल्ला शिक्षा कार्यले सितुवनलेक्षर पोछील, जिल्ला चितुवन भने घोषणा गर्ने तयारी भए पनि ढिलाइ भएको हो जिल्लाको पहाड़ी गाविसमा साक्षरता कक्षा यस अघिको आर्थिक वर्षमा संचालन भए पनि केही व्यक्ति निरन्तर रहेको बाहिले पुनः दोहराई कक्षा संचालन गर्दा केही ढिलाइ भएको कार्यालयको दावी छ सन् 2015 हजार पन्ध्रसम्ममा नेपालबाट निरीक्षर हटाउने सरकारको लक्ष्य रहेको छ कार्लीले लिएको लक्ष्य बमोजिम बहादुर त्याइस गते शिक्षा दिवसका दिन जिल्लालाई साक्षर घोषणा गर्ने भएको छ पूर्वी चितवनको खैरेणीमा बीस किलो गाँझ स्थित पक्राउ परेका एक सनालाई आशा प्रहरले सार्वजनिक गरेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरिनीको बैरिणीबाट पक्राउ परेका मकानपुरको वर्षा मारिगाण नम्बर चार कुवा पानी बस्ने वर्ष चालिसका लालबाद रम्बालाई हिजो बेलुका आठ बजी पक्राउ गरिएको थियो भने एक महिला भने माग्न सफल भएकी छिन् पक्राउ परेका रुम्बालाई आशा बिहान इलाका प्रहरी कार्य खैरेणीले पत्रकार सम्मेलन गरी गाड़ी सहित रूम्मा अभियुक्त पकड़ पड़े प्रहरी गांतिलावजनिको आफूलाई झाक्री भन्दै ठगी गरेको अवस्थामा भरतपुरबाट एकजनालाई आशा प्रहरले नियन्त्रणमा लिएको छ पक्राउ पर्नेमा भरतपुर नगरपालिका वडा नम्बर बाह्र निवासी चौविस वर्षीय मनोज कुमार बुढ़ा थोकिरहेका छन् उनले स्थानीय भक्ति खडकाको छोरी सञ्जु खड्कालाई धामी थाकरी गरिएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरले सुनाएको छ पक्राउ परेका बुढा साथबाट थाँक्री बस्दा आवश्यक पर्ने सामग्री समेत बरामद गरिएको जिल्ला प्रहरी कार्य चितवनका प्रहरी निरीक्षक श्री बहादुर श्रेष्ठले जानकारी दिनुभयो यसअघि पनि बुढाथोकीले झाँक्री बस्ने रोग निको पार्न सक्ने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ अब पालो अर्पणचनावासको अर्पणचनावासमा हाम्रो प्रश्न छ चितवनमा बढ़दो सड़क दुर्घटना न्यूनीकरण गर्न के गर्न सकिएला ए ट्राफिक बढ़ी सक्रिय हुने बीस चालक सचेत हुने से जनचेतना बढ़ाउने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 पालो ट्राफिक खबरको यति बेला नानगढ टिटौा बेरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलेन मोगलिन्दो बीसी काठमाण्डौ सड़क खण्ड मोगलिन्द मोली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ ग्राफिक खबरको साथमा फोटो पोइन्ट फोर्स डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौ राचौट फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय एक त्रिचालिस हालु सामुदायिक आवाजको दिन सुबारी दुर्घटना बढ़िरहेको छ जसका कारण यात्रुहरूको अकालमै सान सानाइ गरेको छ भने कतिपय व्यक्तिहरू सुबारी दुर्घटना परि अशक्त ज्यान लिएर बाँच्न बाध्य भएका छन् सड़क सांग्रोह यात्रुले ट्राफिक उल्लंघनका घटनाप्रति ध्यान नदिन घटना घट्ने छन् त्यसैले बढ़दो सुबारी दुर्घटना न्यूनीकरण गर्न के गर्नु पर्ला भनी सामुदायिक आवाज पर्वतन र सबै मानस जनमानसमा चाहिँ जनचेतनाको आवश्यकता छ हुनपर्छ अनि त्यस्तै गरेर चाहिँ जुन सवारी साधन चलाउनेहरू छन् त्यसमा पनि ओभरट्याक गरेर चलाउने जुन प्रविधि छ त्यसलाई चाहिँ कम गर्नु पर्यो ट्राफिक नियमहरूलाई चाहिँ विशेष ध्यान दिनु पर्यो मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने उहाँहरूलाई पनि परित्याग गर्न चाहिँ अनुरोध गर्दै गर बाटोहरूमा ट्राफिक नियमहरूको पालना गर्नु पर्यो होइन कसरी गर्ने भनेर पहिला सुरु अब बाटोमा हिँड्ने जुन व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई पनि ट्राफिक नियमको बारेमा चाहिँ पहिला कुरो जानकारीहरू गराउनु पर्यो अनि सँगसँगै बाटो विस्फारिड़ने गाड़ी देखी लागे व्यवस्थित बाटो ट्राफिक वह चाहिए हो जनता ट्राफिक ने ट्राफिकहरूको ज्यादा बढ्दो छ चाहिने मात्राको वर काट्नुपर्छ गलत गरेको खण्डमा त्यहाँपछि आएर अब जनचेतनाकै कमी विद्यालयका बालबालिकाहरू स्काउटरहरूलाई प्रयोग गरेर जुन अन्त पनि प्रयोगमा आइरहेको हो त्यसलाई पनि यहाँ प्रयोग गरेको देखिया छैन त्यतातिर पनि ध्यान दिनु पऱ्यो र अब सोचे बटुवाहरूलाई पनि अब बिचमा ट्राफिक अवलोगन गर्दाखेरि तिनीहरूलाई पनि क्लासहरू दिने त्यो खालको चाहिँ कार्यक्रमहरू सामुदायिक आवाज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 हामीलाई सम्झने फोन नम्बर हो सुन्य छपन्न पाँच त्रिस साठी दुई सय पच्चिस पाँच त्रिसठी तीन सय एकतिस प्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय एकतिस इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इन्टरनेट अनलाइन संसारभरि सुनिरहनु भएको साँझ साढे छ बजीको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 एटिट्यूट मल्टीलर्निंगडेमी मैथ साइंस रेस्ट नदी पांच विषय में मसएलसी प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्युटर को संपूर्ण कोर्स पढ़ाई होने एटिट्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक माथि मोबाइल अंठानब्बे चितवन मै सबैभन्दा ठुलो जर्मनी अफसट मेसिन हाइड्रलबर्ग र चेक मेसिनद्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना अरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि कोड शून्य छपन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे